नमस्कार साथी युएसएमबिसीको सहयोग तथा जिपिवाईसी नेपाल र उज्यालो 90 नाइन्टी नेटवर्कसँगको सहकार्यमा साइक विज्ञान नेटवर्क नेपालद्वारा तयार पारिएको कार्यक्रम मनोजिज्ञासा लिएर सधैँ जसो सुजन श्रेष्ठ उपस्थित भएको छु साथी कृपा सिक्देलको साथमा हामी हरेक साता विभिन्न खण्डमा मनोविज्ञान र मानसिक स्वास्थ्यको विषयमा जानकारी गराउँछौँ गएको अङ्कको पहिलो खण्डमा हामीले सामाजिक सञ्जालले हाम्रो आनी के फरक पारेको छ भन्ने बारेमा कुरा गर्यौँ र दोस्रो खण्डमा डिमेन्सियाको बारेमा चर्चा गर्यौँ आज भने महिनाको दोस्रो शनिबार अर्थात् तपाईँलाई थाहै छ आज कार्यक्रम नियमित शैलीभन्दा छुट्टै हुन्छ आज तपाईँले हामीलाई पत्र इमेल वा एसएमएस मार्फत पठाउनु भएको मनमा लागेका विभिन्न जिज्ञासाहरूको सम्बोधन गर्ने पालो हामीलाई जिज्ञासा पठाउने साथीहरूको गोपनीयताको सम्मान गर्दै हामी उहाँहरूको नाम र ठेगाना चाहिँ भन्दैनौँ त्यसैले साथी तपाईँसँग कुनै मनोजिज्ञासा छन् भने हामीलाई सिधै एसएमएस वा इमेल गर्न सक्नुहुन्छ हामीलाई एसएमएस मार्फत आफ्नो प्रश्न टिपाउनको लागि मोबाइल नम्बर अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्सय वा इमेल ठेगाना मनोजिज्ञासा एट साइक विज्ञान डट कममा पठाउन सक्नुहुन्छ र साथै आजको अङ्कमा हामी कडा खालको मानसिक रोग जसलाई अङ्ग्रेजीमा साइकोसिस पनि भनिन्छ त्यसको बारेमा कुरा गर्छौँ त्यसका लागि आज हामीसँग अल्का अस्पतालमा कार्यरत साइकेट्रिस्ट डाक्टर प्रदीप पाण्डे स्टुडियोमा हुनुहुन्छ उहाँ मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिराख्नु भएको छ आउनुहोस् उहाँलाई स्वागत गरौँ स्वागत छ तपाईँलाई कार्यक्रम मनो जिज्ञासामा धन्यवाद हामीलाई सुनिरहनु भएको साथीलाई आफ्नो बारेमा छोटकरीमा जानकारी दिनुहोस् न मेरो नाम डक्टर प्रदीप पाण्डे हो म अहिले करिब दुई वर्ष भयो मास्टर सकाएर अहिले मानसिक स्वास्थ्य चिकित्साको रूपमा अल्का अस्पतालमा कार्यरत छु डक्टर प्रदीप यो कार्यक्रममा हामीलाई प्राप्त साथीको मनोजिज्ञासाहरूको सम्बोधन गर्ने प्रयास गर्छौँ हजुर र साथै मानसिक स्वास्थ्य र मनोविज्ञानको पाठहरूमा समयले भ्याएसम्म कुरा गर्छौँ र आज हामी साथीहरूको मनोजिज्ञासासँगै कडा खालको मानसिक रोगहरूको बारेमा केन्द्रित भएर कुरा गर्छौँ अब विषयवस्तुमा प्रवेश गरौँ यो कडा खालको मानसिक रोग भनेको के हो यसको बारेमा चर्चा गरिदिनुहुन्छ कि अब कड़ा खाले मानसिक समस्या भादा खेल हमें अब ये साइकोसि भन्न खोजी हो अब साइकोस अब ये एट भेक हो मेन्टल इलनेस में अथवानसिक समस्या में दुईटा ठूला ब्रोड कैटेगरीजा चाहे न्यूरोसिश भाइक साइकोसि भाई जो कुछ समस्या जो समस्या में मैं रोग लगे वहा हो तो समस्या न्यूरोसिश कु समस्या जो समस्या में बिरामी आप रोग लगे ठाक थे थे भने त्यसलाई चाहिँ साइकोसिस भनेर भनियो अब न्युरोसिसमा चाहिँ डिप्रेसनहरू एङ्जाइटीहरू इन्सोमनिया निद्रा नपर्ने अरू समस्याहरू पऱ्यो भने साइकोसिसमा चाहिँ सिजोफेनियाहरू एक्युट साइकोसिसहरू सबस्यान्सियन न्युसाइकोसिसहरू अथवा बाइपोलर डिजर्डरहरू मेनिया विथ साइकोटि यो खालको इलनेसहरू चाहिँ पर्दछन् हजुर भनेपछि अब यो यो रोग लागेपछि चाहिँ उपचार चाहिँ अलिक जटिल हुने भयो साइकोसिस अब त्यस्तो भन् सबै साइकोसिसमा उपचार एकदमै जटिलो हुन्छ भनेर भन्नु चाहिँ मिल्दैन तर हो यदि केही गरी एक्युट साइकोसिस नभएर सिजोफ्रेनिया भनेको च क्रोनिक साइकोसिस भनेको लामो समयसम्म लागिराख्ने साइकोसिसको एउटा फेनोमेना सो यो समस्यामा यतिखेर क्रोनिक साइकोसिस भयो भने चाहिँ दबाई अलिकति लामो खानुपर्ने हुनसक्छ तर तर यही कुरा भन्दै गर्दा मैले छोटोठो कुरा भने एक्युट साइकोसिसमा चाहिँ उपचारको क्रम छिटो हुन्छ र उपचार राम्रो पनि हुन्छ र दबाई लामो खानु पनि पर्दैन हजुर यो आ, साइकोसिस अथवा कडा हालको मानसिक रोग लाग्दाखेरि चाहिँ मानिसहरूमा चाहिँ के के लक्षणहरू देखिन्छन् के के सिम्टम्सहरू देखिन्छन् ओके अब साइकोसिसमा सो मेनी भेरिएन्ट्सहरू छ यति धेरै टाइप फरक बनाहरू छ तर एज अ होल ब्रोड क्याटेगरीको बेसमा हेर्नुपर्दाखेरि साइकोसिस भएका व्यक्तिहरूमा लाई नेपालीमा भन्नुपर्दाखेरि अलिकति पागलपनको समस्या भा भएका व्यक्तिहरूमा चाहिँ उनीहरूले बुझ्ने भाषामा भन्नुपर्दाखेरि त्यसरी भन्न सकियो यसमा सबैभन्दा पहिलो चिज चाहिँ अब हामीले अङ्ग्रेजी टर्ममा भन्नुपर्दा हेलोसिनेसन्स भन्छौँ एउटा जसमा चाहिँ यसको परिभाषा चाहिँ कस्तो हुन्छ भने व्यक्तिले त्यस्तो आवाज सुन्छ या त्यस्ता चिजहरू देख्छ या त्यस्ता चिजहरू महसुस गर्छ अथवा जिब्रोमा त्यस्ता खालका अनुभवहरू आउँछन् जुन अनुभवहरू चाहिँ अरू कसैले पनि गर्दैन जस्तै सँगै बसेको व्यक्तिले लाई सोद्धाखेरि चाहिँ मैले त त्यस्तो केही सुनेकै छैन मैले त त्यस्तो केही देखेकै छैन भन्ने तर ती अनुभवहरू चाहिँ मलाई भइरहेछ त्यस्तै गरेर अर्को डिल्युजन भन्ने कुरा भयो डिलुजन भनेको चाहिँ भ्रम शङ्का होइन शङ्काको कुरा जसमा चाहिँ जे पनि हुनसक्छ अब डिल्युजन अफ थुप्रै यसको पनि प्रकारहरू छ अब कुनै प्रकारमध्ये एउटा चाहिँ कस्तो हुन्छ प्यारानो टाइप अफ डिलुजन्स भनेर भन्छौँ अब त्यसमा चाहिँ कस्तो भने अरूले मलाई केही गर्छन् कि अरूले मलाई केही बिगार्छन् कि मेरै बारेमा कुरा काटेर आउन् कि भन्ने खालका महसुसहरू हुने यो चाहिँ एउटा डिलुजन अफ पर्सिकुसन जस्तो भयो त्यस्तै गरेर चाहिँ ग्रान्डियोसिटी भन्छ डिलिजन अफ ग्रान्डियो यसमा चाहिँ एकदम ठुल्ठुलो कुरा गर्ने जिद्दी गर्ने म राजा हौँ जस्तो लाग्ने मसँग करोडौँ पैसा छ जस्तो लाग्ने उसँग त्यो पैसा छैन तर पनि उसलाई त्यो महसुसहरू हुने सो त्यो डिलिजन भयो हेलोसिनेसन्स भयो त्यो सँगसँगै चाहिँ इमोसनल टर्मोइल जसमा चाहिँ के हुन्छ भने मुडको लेभेलिटी एकैछिनमा मान्छे एकदम खुसी भए जस्तो लाग्छ एकैछिनमा मान्छे रुन लाग्छ है त्यो त्यो चिजहरू भयो त्यो बाहेक नर्मल्ली चाहिँ अफेक्ट जुन चाहिँ मूड भन्छौँ हामी अफेक्ट अफेक्टमा mm. चाहिँ इमोसनल डिस्टर्बेन्सेस भएर वरिपरि भएको इन्भाइरोमेन्ट अथवा वरिपरि भएका चिजहरू जे छन् त्यसको आधारमा उसले प्रपर तरिकाले फेसियल एक्सप्रेसन्स अनुहारको त्यो एक्सप्रेसन दिन नसक्ने जस्तै गरेर एउटा सबैजना बसेर चाहिँ तितो सत्य हेरिरहेछन् एकछिनलाई कन्सिडर गरौँ तीतो तितो सत्य हेर्दाखेरि चाहिँ दिपकजीले हँसाइराख्नु भएको छ अब त्यो हँसाउँदा हँसाउँदै घरका सबै मान्छेहरू खुसी भइराखेका छन् अब उहाँ चाहिँ उहाँको अनुहारमा कुनै पनि फेरबदल छैन है त उहाँ खुसी पनि देखिनुहुन्न दुःखी पनि देखिनुहुन्न सो so, के हुनुहुन्छ सँगै बसेको मान्छेले त्यो पत्र आउनु सक्दैन त्यो सँगसँगै गएर अरू चिजहरू पनि छन् जस्तै गरेर चाहिँ स्पिचमा प्रब्लम आउने डिसअर्गनाइज स्पिच भनेर भन्छौँ अब त्यसमा चाहिँ लुजनिङ अफ एसोसिएसन सबै साइन्टिफिक टेक्निकल टर्म्सहरू भएको भएर अलिकति गाह्रो भएको अब यसमा चाहिँ कस्तो हुन्छ भने अब यो डिसअर्गनाइज स्पिच भनेको चाहिँ हामी बिरामीलाई राखेर कुरा सोध्छौँ बिरामीले कुरा भन्छ भन्छ भन्छ आफ्टर हाफ एन आवर आधा घन्टा पछिको इन्टरभ्यू पछि म ब्ल्याङ्क हुन्छु कि बिरामीले मलाई के भन्यो म थाहै पाउन सक्दिनँ उसले भनेको कुराहरू मेरो दिमागमा केही पनि छिरेकै छैन भनेको उसले भनेको सेन्टेन्सहरू उसले भनेको वर्ड फर्मेसनहरू शब्दको फर्मेसनहरू त्यो चिजमा प्रब्लम छ मिलेको मिलेको छैन अनि त्यो चिजहरू फेरि एकपछि एउटा सेन्टेन्सपट्टि अर्को सेन्टेन्सको कुनै तालमेल छैन अनि त्यो त्यो तालमेल नभएपछि त मेरो दिमागमा त्यो कुरा घुस्दैन शब्दहरूको संयोजनहरू नमिल्ने बित्तिकै मेरो दिमागमा त्यो चिजहरू घुस्दैन भनेपछि एउटा चाहिँ स्पिचमा यो हुनुको कारण के हो हामी हाम्रो स्पिच कहिले बिग्रन्छ जतिखेर हाम्रो थट बिग्रन्छ त्यही भएर साइकोसिसलाई अथवा सिसोफेनियालाई थिजर्डर पनि भन्ने गरिन्छ हजुर हजुर नेपालमा यस रोगसँग जोडेर जनमानसले बौला पागल भन्ने शब्द प्रयोग गरेका हामीले पाउँछौँ यसलाई नकारात्मक रूपमा चित्रित गरेको पनि पाउँछौँ हजुर यस्ता शब्दहरू र मानसिकताले यस रोगहरूको उपचारमा कस्तो असर गरिरहेको छ हजुर यसले यो एकदमै राम्रो गहन प्रश्न सोध्नुभयो धन्यवाद क्वेसन प्रश्नको लागि अब यो नेपालमा मेन्टल इलनेस अथवा मानसिक समस्याप्रति नै एक किसिमको स्टिगमा छ होइन गलत धारणाहरू बनाउने स्ट्रिगमा गलत धारणाहरू छ यो गलत धारणामा अब यो साइकोसिस अथवा चाहिँ पागलपनको समस्या भनेर चाहिँ जुन भनियो यो चिजले पनि मान्छेलाई गाह्रो बनाइरहेछ है गाह्रो के सेन्समा भने कोही पनि मान्छेलाई यस्तो समस्या छ भने चाहिँ ओहो अब मेरो छोराको बिहे पो नहुने हो कि मेरो छोरीको बिहा नहुने हो कि समाजले थाहा पायो भने त मेरो घर परिवारको इज्जतै जाला यसरी चाहिँ देखाउन हुन्न यसलाई त बरु लुकाएर कसरी ढाकचुप गरेर राख्न सकिन्छ भनेर घर परिवारले यो चिजलाई चाहिँ ढाक्ने प्रयास गर्दै गर्दाखेरि यो समस्या झन् विकराल बन्दै जाने भयो जस्तै एक्जाम्पलको लागि कोही पनि मान्छे साइकोसिसको सिम्टम्स लिएर माथि पहिलो दिन आउँछ या साइकोसिसको सिम्टम्स लिएर आफ्टर अ आउँछ एक वर्ष पछाडि होइन वरिपरि भाको लोकल फेथ हिलर्सिम जान्छ अथवा चाहिँ त्यहाँ भएका उसले जे पनि गर्नसक्छ अल्टरनेटिभ मेडिसिन्सको उपायहरू गर्छ र ठिक नभइसकेपछि एक वर्ष पछाडि आइपुग्दाखेरि त्यो रोग यति विकराल बन्छ कि उसले सायद जीवनभरि दबाई खानुपर्ने हुनसक्छ तर त्यही समस्या उसले चाहिँ आज समस्या भयो घरको मान्छेहरूलाई थाहा पाएर भोलि उसले ल्याउन सक्यो भने हुनसक्छ त्यो समस्या तिन महिनादेखि छ महिना दबाई खाएर पुग्ला अथवा ट्रिटमेन्ट पनि अलिक सहज रूपमा थोरै दबाई हुने भयो हामीले यो अंकमा साथीको मन जिज्ञासा लिन्छौँ र हामीलाई धेरै जिज्ञासाहरू आएका छन् हामीले आएको पहिलो जिज्ञासा यस प्रकारको रहेको छ हजुर मलाई राति निद्रा लाग्दैन अनि टाउको दुख्छ छटपटी हुन्छ मलाई के भएको होला अब यसमा चाहिँ अलिकति गाह्रो छ डायग्नोसिस भन्नलाई किनभने निद्रा नलाग्ने दुईवटा चिज हुन्छ एउटा चाहिँ प्राइमरी इन्सोमिया जसमा चाहिँ निद्रा मात्रै नलाग्ने समस्या हुनसक्छ अब अर्को चाहिँ इलनेसको कुनै एउटा सिम्टम जस्तै गरेर डिप्रेसनमा पनि निद्रा लाग्दैन सिजोफ्रेनियामा पनि निद्रा लाग्दैन अथवा चाहिँ मुड डिजर्डर मेनियाहरूमा पनि निद्रा लाग्दैन निद्राको कमी हुन्छ सो अब यो चिजमा मलाई निद्रा नलाग्ने बित्तिकै के रोग लाग्यो भनेर भन्नलाई चाहिँ यस संग हामीले अरू पनि प्रतिप्रश्नहरू गर्नुपर्ने हुन्छ उहाँलाई तर निद्रा मात्रै नलाग्ने समस्या छ भने चाहिँ यसको डायग्नोसिस चाहिँ प्राइमेरी इन्सम्निया हुनसक्छ तपाईँलाई सँगसँगै टाउको दुख्ने र छटपट्टि हुने भन्ने पनि भन्नुभएको छ हो अब अब यसमा पनि टाउको दुख्ने पनि यो जोडियो अब यसमा चाहिँ टाउको दुख्ने भन्दाखेरि निद्रा राति नलागेको कारणले गर्दाखेरि दिउँसो पक्खा गरुङ्गो हुने टाउको दुख्ने महसुस भएको हो कि यसमा चाहिँ स्लिप डिप्राइभेसन भन्छौँ हामी निद्रा नपुगेको कारणले गर्दाखेरि अर्को दिन बिहान उड्दा थाके जस्तो हुने निद्रा नपरे जस्तो हुने अप्ठ्यारो पर्ने इरिटेबल सानसानो कुरामा पनि चिट चिटाहरू अथवा माइल्ड स्ट्रेसेस सामान्य स्ट्रेसेसहरूलाई पनि ह्यान्डल गर्न सक्ने यो खालका सिम लक्षणहरू चाहिँ बिरामीमा हुन्छन् तर प्रश्न के हो भने उहाँको टाउको दुखेपछि टाउको दुखाइको सहन नसकेर निद्रा नपरेको हो या निद्रा नलाएको कारणले गर्दाखेरि टाउको दुखेको हो यो चीज भन्न गाह्रो भयो अब उहाँले यो चिज चाहिँ अब प्रश्न रूपमा भनिदिनु भएको भए सायद हामी डायग्नोसिसतिर अलिकति पुग्न सक्थ्यौँ कि मैले अहिले नै ठ्याक्कै यही नै इलनेस लागेको छ उहाँलाई यही नै समस्या छ भनेर भन्न सक्ने यति चिजले चाहिँ म भन्न सक्ने स्थितिमा छैन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 आहा, यो एकदमै गाह्रो प्रश्न सोध्नु भयो किनभने नेपालमा सिजोफ्रेनिया अथवा साइकोसिस चाहिँ कति छ भनेर ठ्याक्कै रिसर्च भएको अवस्था छ जस्तो मलाई लाग्दैन तर पनि वर्ल्डमा हेर्ने हो भने चाहिँ वर्ल्डको क्याटेगोरीमा हेर्ने हो भने हामीले के भन्छौँ भने वान पर्सेन्ट प्रिभ्यालेन्स भनेको सयजना व्यक्तिहरू छन् भने एकजना व्यक्तिलाई चाहिँ साइकोसिस सिजोफ्रेनिया अथवा यसको क्याट नर्मली सिजोफ्रेनियाकै सिजोफ्रिनिया चाहिँ वान पर्सेन्ट प्रिभ्यालेन्स छ भनेर भन्ने गरिएको छ अब नेपालमै ठ्याक्कै यति नै यकिन छ भनेर भन्न चाहिँ सकिँदैन तर नेपालमा पनि कम छ चा जस्तो चाहिँ मलाई लाग्दैन हजुर यो कुन कुन कडा खालका मानसिक रोगहरू चाहिँ सामान्यतया नेपालमा धेरै पाइएको छ अब यसमा चाहिँ अब त्यो एउटा न मोस्ट कमन्ली देखिएको भनेको एक्युट साइकोसिस भन्छौँ हामी यही यदि उसमा मानसिक साइकोसिसको फेजमा हेऱ्यो भने यसमा चाहिँ कस्तो हुन्छ भने आजसम्म बिरामीलाई सबै ठिक छ केही पनि समस्या छैन हिँड्नु भएको छ तर जीवनमा कुनै एउटा यस्तो ठुलो स्ट्रेस आउँछ त्यो स्ट्रेसलाई उहाँले सहन नसकेपछि दे गेट ब्रेक इन्टु उनीहरू चाहिँ यसरी ब्रेक हुन्छन् कि जसको कारणले गर्दाखेरि चाहिँ उनीहरू साइकोसिसमा कन्भर्ट हुन जान्छन् अनि त्यसपछि चाहिँ अरू समस्याहरू मानसिक समस्याहरू यो साइकोसिसको जति पनि अहिले मैले लक्षणहरू यी लक्षणहरू देखिन थाल्छ छन् तर यसरी आएको इमिडिएटली आएको सिम्टम्सहरूको रिकभर पनि चाँडो हुन्छ चा, र प्रोग्नोसिस भन्छौँ हामी चा। जसले चाहिँ mm. बिरामीको पछि गएर सन्चौँ हुन्छ कि हुँदैन यो चिज चाहिँ एकदमै राम्रो हुन्छ एला एक्युट साइकोसिस भनियो जस्तै गरेर अर्को चाहिँ के हुनसक्छ भने सब्सटेन्स इन्डियो साइकोसिस अहिलेको यङस्टर्समा टिन आफ्टर फिफ्टिन टु सिक्सटिन चाहिँ दे स्टार्ट फ्रम स्मोकिङ स्मोकिङबाट चोट खाँदै गरेर द्याट्स अ विन्डो त्यहाँबाट चाहिँ द गो टु क्यानाभिस गाँजा सुरु गर्छन् गाँझा चरेस भाङ अहिले हामी यो शिवरात्रिमा पनि पहिला पहिला त एकदमै धेरै हुन्थ्यो नेपाल सरकारले अहिले यसपालि अलिकति यो रोग लागेको कारणले गर्दाखेरि गर यसमा अलिकति कमी देखिएको छ त्यो त्यो समस्या र यो सँगसँगै चाहिँ त्यसपछि गएर ट्याब्लेट्समा जाने र इन्जेक्सन्समा जाने अब यो जति पनि सब्सट्यान्स युजर्सहरू छन् यिनीहरूमा चाहिँ साइकोसिसको समस्या चाहिँ एकदमै कमन छ अब हामी अर्को मनजिज्ञासा लिन गइरहेका छौँ जुन यस प्रकारको छ म अठार वर्षको विद्यार्थी हुँ मलाई पढेको कुरा सम्झिन धेरै नै कठिन हुन्छ यसैले गर्दा धेरै तनाव पनि हुन्छ कतै मेरो दिमागमै पो के खराबी छ कि अब यसमा चाहिँ कस्तो छ भने अब उहाँ अठार वर्षको भन्दाखेरि हिसेम्स फेरि यङ उहाँ एकदमै यङ देखिनुहुन्छ अब उहाँलाई अहिले नै हामीले डिमेन्सिया भयो अथवा एमनिस्टिक डिजर्डरहरू भयो भनेर सोच्नु त्यति भनेको आधारमा गलत हुनसक्छ तर के चाहिँ हो भन्दा उहाँको बिर्सिने समस्या त हो अब त्यसको कारण थुप्रो हुनसक्छ हे तो कारण थुप्रोन सामने सुरोडिमेन्सि भिमेन्सि जस्त डिप्रेशन में भाग बिरामी में कति में सिम्टम्स चाहिँ फर्गेटफुलनेस बिर्सिने समस्याबाट सुरु हुन्छ मथिमा आएका थुप्रै यस्ता थुप्रो बिरामीहरू आउनुहुन्छ क्लाइन्टहरू आउनुहुन्छ जसले भन्नुहुन्छ कि डाक्टर साहब मेरो बिर्सिने समस्या मात्रै छ अरू केही पनि छैन र कुरा सोद्धै जाँदाखेरि चाहिँ अरू सिम्टम्स अफ डिप्रेसन डिप्रेसन लक्षणहरू पनि उहाँहरूसँग भएको पाउँछौँ हामी त्यो कारणले गर्दाखेरि चाहिँ कतै उहाँमा निराचापनको समस्या दिक्क लाग्ने पहिला जस्तो चाहिँ लाइफमा इन्जोय गर्न नसक्ने रमाइलोपन महसुस गर्न ती खालका लक्षणहरू छन् कि छैनन् ती चिजहरू पहिला महत्त्वपूर्ण रूपमा हेर्नु पऱ्यो र यी चिजहरूलाई समाधान गर्न सकियो भने यो फर्केटफुलनेस आफै कम हुँदै जाला एउटा चीज त्यो बाहेक चाहिँ अब नर्मल्ली भन्नुपर्दाखेरि चाहिँ यो एलमन्ड्सहरू अथवा यो चिजहरूले चाहिँ अलिकति हाम्रो मेमोरी पावरमा चाहिँ हेल्प गर्छ भन्ने चिजहरू छ mm. है त त्यो बाहेक चाहिँ तपाईँको हाम्रो हाम्रो मेन्टल वर्क एउटा चाहिँ के भना रिसर्च के भने छ भने जति हामी मेन्टल एक्टिभिटी गर्छौँ त्यति हाम्रो मेन्टल स्ट्रेन्थ चाहिँ बढ्दै जान्छ भनेपछि हामीले त्यो चिजमा अलिकति इम्फेसिस दिँदै जाने मेन्टल एक्सर्साइज चाहिँ कसरी हुन्छ त्यो चिजमा इम्प्यासिस दिएर रेगुलर रूपमा चाहिँ कुनै एउटा अब थुप्रो मान्छेहरू चाहिँ पिपुल डप डुप्ले सिडुकोहरू खेल्ने अथवा चाहिँ चेसहरू खेल्ने त्यो खालका कुराहरू पनि छन् अहिले नेपालमा चाहिँ यो अलिकति के भने सोसियल मिडिया मोबाइल्स आइफोन ल्यापटप्स यो चिजको कारणले गर्दाखेरि चाहिँ सोसियल नहुने र चौबिसै घन्टा चाहिँ यो टेक्नोलोजीमा बढी युज भएपछि बिस्तारै चाहिँ माइन्ड चाहिँ कम्पेरिटिभली अलिकति पहिलाभन्दा चाहिँ लेस एक्टिभ हुने यो चा चिजको कारणले गर्दा पनि हुनसक्छ अथवा उहाँले चाहिँ आफ्नो जिज्ञासामा चाहिँ मैले चाहिँ पढेको कुरा मात्रै सम्झिन चाहिँ गाह्रो हुन्छ भनेर भन्नुभएको छ जस्तै अरू जीवनको अरू कुराहरू चाहिँ सायद उहाँलाई सम्झिन गाह्रो नभएको कि हुनसक्छ त्यो पनि हुनसक्छ त्यो सँगसँगै चाहिँ हुनसक्छ उहाँको मेमोरी पावर कुनै पनि प्र्याक्टिकल्ली हेर्दा मेमोरी कहिले हुन्छ इमिडिएट पहिले पनि रिसेप्टर हुन्छ त्यसपछि इमिडिएट मेमोरी हुन्छ त्यसपछि लङ टर्म मेमोरी हुन्छ उहाँले रिसिभ गर्न त गर्नु तर त्यो अटेन्सनै सस्टेन छैन जसको अटेन्सनै सस्टेन नहुने बित्तिकै तपाईँको सर्ट टर्म मेमोरीसम्म त पुग्छ तर त्यो लङ टर्म मेमोरीमा गएर इन्कोड हुन पाउँदैन लङ hmm. टर्म मेमोरीमा गएर इन्कोड नभएपछि मलाई मलाई लाग्छ कि मैले देखिरहेको मैले सुनिरहेको मैले पढिरहेको तर त्यो ब्रेनमा गएर इन्कोडै भएको छैन रजिस्ट्रेसनबाटै त्यो चिज हरायो भने हुनसक्छ त्यो कारणले गर्दा पनि उहाँलाई त्यो फर्गेटफुलनेसको फिलिङ भइरहेको हो कि कन्सन्ट्रेसन नै पोर भएको कारणले गर्दा सो त्यो चिज चाहिँ त्यति ठुलो इस्यु होइन होला अब फेरि हामी प्रश्न लिन गइरहेको छौँ जुन यस प्रकारको छ चा। भुइँचालोपछि म एकदमै डराउने भएको छु निन्द्रा पर्न धेरै बेर लाग्छ र सानो आवाजले वा पनि झस्किने गर्छु दिमागमा अनेकौँ कुराहरू खेल्छन् जसले झन मेरो डरलाई बढाइदिएको छ र आजकल शरीर पनि धेरै झमझमाउने जम गर्छ टाउको भारी भएको जस्तो लाग्छ मलाई के भएको होला अह यसमा यो सबै सिम्टम्सहरू लक्षणहरू सुन्दाखेरि चाहिँ उहाँको एङ्जाइटीको सिम्टम्स छ एङ्जाइटीको सिम्टम्सहरू चाहिँ नर्मली छटपट्टि हुने डर लाग्ने ढुकढुक हुने झमझम गर्ने ढलचुकी जस्तो लाग्ने अथवा चाहिँ बोल्दाखेरि क्लियरली बोल्न सक्ने टाउको गोरुङ्गो भएको जस्तो महसुस हुने दिज आर एङ्जाइटी विथ सोमेटिक कम्प्लेन्सहरू भन्छौँ हामी यो सिम्टम्सहरू छ अब यसमा चाहिँ फेरि उहाँले भुइँचालोपछि हो हो त्यो कारणले गर्दाखेरि चाहिँ यसलाई एङ्जाइटी डिजर्डर भन्न चाहिँ गाह्रो छ यसलाई चाहिँ दुइटा चिज हुनसक्छ एउटा एडजस्टमेन्ट डिजर्डर अर्थ क्वेकपछि जुन प्रब्लम आए, त्यो प्रब्लम चाहिँ उहाँले ह्यान्डल गर्न सक्नु भएन तथा त्यो स्ट्रेसलाई ह्यान्डल गर्न सक्नु भएन जसको कारणले गर्दाखेरि चाहिँ उहाँलाई एङ्जाइटीको सिम्टम्स आयो एउटा चिज यो, डा यो हुनसक्छ डायग्नोसिसको बेसमा हेरि पनि अर्को चिज के हुनसक्छ भने उहाँले क्लियरली खुलाउनु भएको छैन भूकम्प पछि भनेर भन्नुभएको छ कि उहाँलाई अहिले पनि चारतला पाँच तला ठुलो धेरै तला भएको घरमा जानु डर लाग्छ कि अहिले पनि उहाँले चाहिँ साथीहरूले भूकम्पको कुरा गर्यो भने चाहिँ भूकम्पको कुरा गरेको त्यहाँबाट टाढा जानु मन लाग्छ अथवा कुरा सुन्नु मन लाग्दैन त्यसलाई अभोइड गर्न चाहनुहुन्छ या फिर सपनामा पनि त्यो कुराहरू चाहिँ भूकम्प आएको कुराहरू उहाँले देखिराख्नु सुनिराख्नुहुन्छ अथवा सपनामा पनि उहाँले त्यो चिजहरू देख्नुहुन्छ घर भत्किएको देख्नुहुन्छ अथवा दिउँसै पनि उहाँले फ्ल्यासब्याकहरू भूकम्पमा उहाँले जुन घटना महसुस गर्नुभयो त्यो महसुसहरू चाहिँ फ्लसब्याक भएर उहाँको चाहिँ आँखा अहिलेतिर आएपछि उहाँको यो एङ्जाइटीको महिना हुनियो हो भने उहाँको डायग्नोसिस चेन्ज भएर पोस्ट क्रम्याटिक स्ट्रेस डिसेटरमा कन्भर्ट हुन्छ र उहाँलाई आजसम्म पनि भूकम्पको कारणले गर्दाखेरि एङ्जाइटी भएको छ भने इट्स टु लेट उहाँ मेरो विचारमा पहिले नै डक्टर थियौँ जानु उहाँ मेरो विचारमा आइदर डक्टर थियौँ अथवा साइको, साइको साइकोलोजिस थियौँ गएर यो चिजको चाहिँ समाधान गर्नुपर्छ जस्तो लाग्छ आज हामी तपाईँको मनजिज्ञासा लिइरहेका छौँ तपाईँको मनजिज्ञासालाई सम्बोधन गर्न हामीसँग साइकाट्रिस्ट डक्टर प्रदीप पाण्डे हुनुहुन्छ उज्यालो नाइन्टी नेटवर्कको साप्ताहिक कार्यक्रम मनोजिज्ञासामा अरू जिज्ञासा लिएर फेरि आउनेछौँ उज्यालो सुन्दै गर्नुहोला उज्यालो नाइन्टी नेटवर्क र साइकविज्ञान नेटवर्क नेपालको सहकार्यमा अहिले तपाईँ कार्यक्रम मनोजिज्ञासा सुनिरहनु भएको छ आजको कार्यक्रममा तपाईले पठाउनु भएको जिज्ञासा समेटिरहेका छौँ र हामीसँग विज्ञको रूपमा आज साइकेटिस्ट डक्टर प्रदीप पाण्डे हुनुहुन्छ तपाईँलाई फेरि स्वागत छ कार्यक्रम मनोजिज्ञासामा धन्यवाद अब हामी स्किच्सोफ्रेनियाको बारेमा कुरा गरौँ अघि तपाईँले भनिसक्नुभयो कि यो एकदमै धेरै मात्रामा पाइने कडा खालको मानसिक रोग हो भनेर यस रोगको बारेमा छोटकरीमा बताइदिनुहोस् न त्यही uh, त यो आफैमा एउटा विचारको समस्या भनौँ अब यो नर्मल्ली चाहिँ अब हाम्रो ब्रेनमा हुने न्युरो ट्रान्समिटर्स न्युरोकेमिकल्स जुन चाहिँ एउटा न्युरोन्सले अर्को न्युरोन्सलाई जुन म्यासेन्जर ट्रान्समिट गर्छ त्यसमा हुने डोपामिन सेरोटोनि नोराइपिनेफिन थुप्रो केमिकल्सहरू छ केमिकल्सहरूको माटबट हुने कारणले गर्दाखेरि चाहिँ हुने मानसिक समस्या हो जसरी चाहिँ हाम्रो शरीरमा रगतको कमी भए पनि एनेमिया भनेर भनिन्छ सजिलो भाषामा बुझ्दाखेरि त्यसै गरेर हाम्रो ब्रेनमा चाहिँ डोपामिनले बढी काम गर्न थाल्यो अथवा त्यसमा समस्याहरू बढी हुन थाल्यो भने चाहिँ हाम्रो हामीलाई सिजोफ्राइनिया भन्ने रोगहरू लाग्दछ अब यसमा सामान्यतया लक्षणहरू त्यही बरबराउने टोलाउने एक्लै कुरा गर्ने एक्लै हाँस्ने होइन शङ्का गर्ने ओर्ले मलाई बिगार्न ला छन् कि भन्ने त्यत्तिकै उसलाई गएर हान्न खोज्ने मार्न खोज्ने कोठाबाट राति राति एक्कासी निस्कने मलाई बोलाइरहेछ म जान्छु भन्ने होइन यो चिजहरू सँगसँगै चाहिँ चुप्प बस्ने कुरा नगर्ने कोठा कोठाभित्र एक्लै बस्ने पहिला जुन जागर थियो त्यो जागर नहुने कता कता चाहिँ डिप्रेसनको लक्षण हो कि जस्तो पनि नेगेटिभ सिम्टम्स अफ टाइप अफ सिजोफ्रेनियामा चाहिँ फेरि फरक खालको लक्षणहरू देखिन्छ यसमा चाहिँ हामीले जो हामी कतिपल्ट डिप्रेसन भनेर बिरामीलाई राख्छौँ तर त्यो चाहिँ सिजोफ्रेनिया भइरहेको हुन्छ है त प्यारानोरी सिजोफेनियामा चाहिँ क्लियरली देखिन्छ यो हेलोसिनेसन्स डिलुजनको सिम्टम्सहरू भने यो नेगेटिभ सिम्टम्स अफ सिजोफेनियामा चाहिँ ठ्याक्क कुराहरू नगर्ने अनि घरका व्यक्तिहरू चाहिँ कति चाहिँ होइन रहेछ पहिलाभन्दा धेरै ज्ञानी बाज घरबाट बाहिरै निस्कँदैन कोठाभित्रै बस्छ भनेर पनि उहाँहरूले वर्षौँसम्म ख्याल नगरेको र उहाँले मलाई पछि आएर भन्नुहुन्छ होइन यो चुप्प लगाएर बस्नु टोलाउनु कुरा नगर्नु कम्युनिकेट नगर्नु पनि समस्या हो भने त उसलाई त तिन चार वर्ष पहिलादेखि नै यो समस्या रहेछ हामीले त यो कुरा थाहा पाएकै रहेनछौँ हामीले त अब तपक्क बस्छ बोल्न मन लाग्दैन होला भन्ठान्यौँ चुपचाप लाएर बस्यौँ यो चिजलाई हामीले त्यसलाई कहिल्यै पनि त्यति सिरियसली त्यसरी सोच्दै सोच्दा पनि सोचेनौँ भन्ने चिजहरू पनि आउँछन् त्यो कारणले गर्दाखेरि लक्षणहरू चाहिँ नर्मली धेरै चाहिँ यिनै नै लक्षणहरू हुन्छन् आफ्नो ख्याल गर्न सक्ने दिसा पिसाबहरू पनि जतापतै गर्न सक्ने ती खालका लक्षणहरू पनि हुन्छन् ढुङ्गाहरू बटुल्ने नचाहिने चिजहरू ल्याउने एकै किसिमका -एक कुराहरू दोहोऱ्याएर गर्ने अब थुप्रो छ लक्षणहरू यो सिजोफ्रेनिया र यसको टाइप्सको आधारमा चाहिँ सिम्टम्सहरू फरक फरक छ यो स्किजोफेनिया जस्तो कडा खालका मानसिक रोगहरू चाहिँ कसरी लाग्छ यसका कारणहरू के के हुन्छ अब सिजोफ्रेनियाको कजै ठ्याक्कै भन्नलाई यही चीजले लाग्छ र यो दबाई खा यो गरेपछि ठीक हुन्छ भन्दा पनि अब यसमा एउटा चाहिँ जेनेटिक फ्याक्टर्स जस्तै गरेर हाम्रो घरमा बुवालाई आमालाई कसैलाई सिजोफ्रेनिया भन्ने इलनेस छ भने जस्तै गरेर एकजना मात्रै प्यारेन्टलाई भयो भने छोरालाई हुनसक्ने अथवा छोरीलाई हुनसक्ने सम्भावना एटलिस्ट टुवेल्भ हुन्छ र बुवा आमा दुइटैलाई छ भने छोराछोरीमा हुनसक्ने सम्भावना इट गोज टु 40 पर्सेन्टेज भनेपछि एउटा जेनेटिक फ्याक्टर्स मेरो फ्यामिली हिस्ट्री कतै पोजिटिभ त छैन यो एउटा चीजले महत्त्व राख्ने भयो एउटा फ्याक्टर त्यस्तै गरेर अर्को फ्याक्टर्स छ इन्भाइरोमेन्टल फ्याक्टर्स जस्तै गरेर जुन घरमा चाहिँ बुवा आमालाई यो समस्या छ त्यो समस्या भएको फ्यामिलीमा हुनसक्छ प्रपर प्यारेन्टिङ नभएको कारणले गर्दा यसमा थुप्रो हाइपोथेसिस साइकोलोजिकल हाइपोथेसिसहरू छ डबल बाइन्ड थ्योरीदेखि लिएर चाहिँ स्किजमको कन्सेप्टहरू छ बुवातिर जाने कि आमातिर जाने बुवाले भनेको मान्ने कि आमाले भनेको मान्ने अथवा एक्सप्रेस्ड इमोसन्सहरू कुनै कुनै फ्यामिलीमा चाहिँ हस्टाइल हुन्छ नेचर चा। जस्तै गरेर चाहिँ बच्चाले केही गरे गरेन भने गएर पिडिदिइहाल्ने अथवा त्यो खालको त्यो हामीले प्रपर प्यारेन्टिङ गर्न नजानेको कारणले गर्दाखेरि पनि यो समस्या चाहिँ हुनसक्छ भनेर चाहिँ हाइपोथेसिसहरू छ त्यो बाहेक मैले अहिले अनि जस्तै गरेर बायोकेमिकल चेन्जेसहरू न्युरोन्यु एउटा नी, न्युरोन्सबाट अर्को न्युरन्समा चाहिँ न्युरोट्रान्समिटर्समा हुने प्रब्लम्सको कारणले गर्दाखेरि हुने बायोकेमिकल चेन्जेस है त त्यो बाहेक अरू समस्याहरू चाहिँ जस्तै गरेर सब्सटेन्स युजर्सहरूमा पनि लामो समयसम्म खाँदाखेरि प्रेसिपिटेटिङ फ्याक्टर त्यसैले गर्दाखेरि हुन्छ भन्न त सकिँदैन तर त्यो खाने मान्छेहरूमा चाहिँ साइकोसिसको समस्या चाहिँ पक्कै पनि नखानेमा भन्दा बढी छ र त्यो हामीले देखिरहेको नै छौँ कारणहरू चाहिँ नै हुन् भनेपछि विशेष गरी परिवार र छरछिमेकको मानिसहरू चाहिँ विशेष गरी अलि अलर्ट हुनु पऱ्यो यस्तो खालको लक्षणहरू देखेका छन् कि यति लक्षणहरू देख्यो भने हस्पिटलमा लानु पऱ्यो होइन त एकदमै यो यो खालका लक्षणहरू देखिएका छन् कि र यो फेरि सस्टेन हुनुपर्छ है एकदिन बसेर टोलाउँदैमा चा, चाहिँ आज मनमा कुरा खेले चाहिँ म टोलाएँ त्यो भन्दैमा चाहिँ कसैलाई सिजोफ्रेनिया हुन सक्दैन यो कुरा पनि क्लिरिफाई हुनुपर्छ यसमा चाहिँ अलिकति नर्मेलिटी र एबनर्म्यालिटी नर्मल कुन र एबनर्मल कुन भनेर छुट्याउनुलाई गाह्रो हुन्छ तर आफूलाई पनि अलिकति उसलाई उसलाई व्यवहारमा फरक पर्न जस्तो महसुस भइरहेछ घरपरका अरू सदस्यले पनि होइन यसको त पर्सनालिटी नै चेन्ज भयो पहिला यस्तो मान्छे त यो होइन के भयो भन्ने खालको महसुस उहाँहरूले गरिराख्नु भएको छ भने यो चिजमा उहाँहरूले अलिक सतर्कता चाहिँ अप्नाउनु पर्ला हजुर जस्तै हामीले नेपालमा धेरै जसो यो सुसाइडहरू एकदम बढेको पाउँछौँ सायद यो परिवारले अर्ली त्यो इन्टरभेन्सन नगरेको कारणले अथवा त्यो पत्ता नलगाएको कारणले यस्ता सिम्टम्सहरू यो यो कारणले पनि अलिकति कन्ट्रिब्युटिङ फ्याक्टर रूपमा आएको छ कि रूपमा एकदमै रूपमा आएको छ एउटा चिज त त्यो हो दुईवटा चिज चाहिँ यसमा एउटा चिज चाहिँ जस्तै सिजोफ्रेनियाकै कुरा गऱ्यो भने पनि सिजोफ्रेनिक पेसेन्टहरूले पनि दिड डुड सुज एटेम्पट है त उनीहरू आफैले पनि आत्महत्याको प्रयास गर्छन् कतिजना बिरामीले त मलाई केसम्म भन्नुभएको छ भने मलाई चारैतिरबाट बन्दुकले चाहिँ घेरेर बसेका अब यिनीहरूको बन्दुक खाएर मर्नुभन्दा हामफाल्नु निको भनेर मैले हाम फालेँ भनेपछि प्यारानोइड सस्पिसियसनेस त्यसको बेसमा बसेर इम्पल्सिभ घर भएर गर्ने सिजोफ्रेनियाको हजुरले भनेको चाहिँ इट्स मोर लाइक अ डिप्रेसन है mm. त डिप्रेसिभ सिम्टम्सहरू हुँदाखेरि चाहिँ मान्छेले आत्महत्याको प्रयास गर्ने त्यो बाहेक अर्को पनि हुन्छ इम्पल्स कन्ट्रोल डिजर जस्तै गरेर मलाई आज मेरो श्रीमतीसँग मेरो घरपरिवारको सदस्यसँग रिस उठ्यो रिस उठेपछि मलाई बाँच्नुभन्दा मर्नेको लागि मैले भर्खरै दबाई खाइदिएँ अथवा आइडिड अट्याम्प्ट मैले आफ्नो इम्पल्सलाई कन्ट्रोल गर्न सकिनँ भनेपछि त्यो सुसाइड अट्याम्पको पनि सुसाइड पनि बिग थिङ <laughs> <laughs> जति सजिलो छ डिप्रेसनले गर्दाखेरि मात्र चुडिलिटी हुनुपर्छ भन्ने जरुरी छैन द्याट क्यान बि अ मेनी द्याट क्यान बी अ इम्पल्स कन्ट्रोल डिजअर्डर द्याट क्यान बी अ सिज तर के छ तर कहीँ न कहीँ इमोसनल टर्मोइन त छ इमोसनल चेन्जेस त छ र यो भन्दै गर्दाखेरि घरको गर व्यक्तिले के बुझ्नु भने कोअपरेटिभ भएको छ कि छैन कम्युनिकेटिभ छ कि छैन सेयरिङ छ कि छैन अब कतिपल्ट परिवारमा एउटा चिज कस्तो हुन्छ भने घरकै सदस्य आफै नै स्ट्रेसर हुन्छ जस्तै श्रीमान र श्रीमती दुईजना बस्छन् श्रीमानलाई थाहा छ कि श्रीमती डिप्रेसनमा छ तर श्रीमानलाई मतलब छैन है त मतलब छैन श्रीमती जेसुकी त्यो उसले सुसाइड गर्छ भनेर मतलब नभएको होइन तर उनीहरू दुईजनाको बिचमा जुन कन्फ्लिक्ट थियो त्यो कन्फ्लिक्टको कारणले गर्दा उसले उसलाई वास्ता गर्न छोडेको अवस्था हुन्छ अनि त्यही छोडेको अवस्थामा उसलाई थाहा था त हुन्छ दिक्क मान्छे निराश मान्छे बोल्दिन भनेर तर पनि उसले वास्ता नगरिरहेको त्यही बेलामा उसले अट्याम्प गरिदिन्छ भन्दाखेरि अनि उसले अर्को व्यक्ति पाउनु पऱ्यो त्यहाँ सपोर्ट सपोर्ट पाउनु पर्यो र त्यो चिज कसलाई गएर एक्सप्रेस गर्ने त मलाई निराशापन त छ बुढालाई थाहा छ बुढाले वास्ता गरिदिने घरमा अरू सदस्य छैन कहाँ गएर एक्सप्रेस गर्ने त भन्दाखेरि यो चिज स्ट्रेसरै घरकै मान्छे स्ट्रेसर भइदिए भने पनि प्रब्लम हुन्छ त्यो कारणले गर्दाखेरि हो यसमा चाहिँ पहिल्यै घरका मान्छेले सतताहरू अप्नाउने र एउटा व्यक्तिको अर्को व्यक्तिसँग सम्बन्ध बिग्रिएको छ भने अरू मान्छेहरूले ब्याकग्राउन्डबाट त्यो व्यक्तिलाई सपोर्ट गरिदिने त्यति गऱ्यो भने चाहिँ त्यति गऱ्यो भने चाहिँ सहयोग हुन्छ त्यसले सजिलो चाहिँ हुन्छ होला अब हम अर्को प्रश्न गई रहें वहां को जिज्ञासा प्रकार को मच्चीस वर्ष को भेसबुक चला था पांच वर्ष भईसक्यो फेसबुक सुरू शुरू में कम चलाउ तर ते प्रयोग बढ़ते गयो राम आेसबुक न भई मेरे दिन सुरू न फेसबुक धरें समय चलाउु बंद गे दु तीन मिनट होने पाइन फेरी खोलना मन लगी हाल फेसबुकको लतले मेरो काम र दैनिकीमै असर गरिरहेको छ धेरैचोटि यो लतलाई छोड्छु भन्दा पनि सफल भएको छैन मेरो जिज्ञासा चाहिँ यो कतै यो मानसिक रोग त होइन र यसको लतलाई कम गर्न के सुझाव दिनुहुन्छ अब अहिले नयाँ समस्या छ संसद वर्ल्डमा इट्स मोर लाइक अ फेसबुक एडिक्सन अथवा इन्टरनेट एडिक्सन्स है त अब यो सोसियल को बेसमा बसेर थुप्रो मान्छेहरू चाहिँ आफ्ना पर्सनल चिजहरू आफ्नो लाइफका घटनाहरू सबै कुराहरू चाहिँ फेसबुकमा सेयर गर्ने सबै कुराहरू पेन पनि त्यहीँ सेयर गर्ने सफरिङ पनि हेप्पिनेस पनि त्यहीँ सेयर गर्ने हुँदाखेरि अहिले त सोसाइटी भनेको के भयो भने फेसबुक म कोही पनि मान्छेसँग चाहिँ इन्ट्रेक्ट गर्न चाहन्छु भने केमा इन्ट्रेक्ट गर्ने फेसबुकमा र यसले के एउटा भर्चुअल सोसियल मिडिया सोसियल एउटा यस्तो बनाइदियो जसको कारणले गर्दाखेरि हामी बाहिर गएर कम्युनिकेसन गर्न बिर्स्यौँ बाहिर गएर रियल पेन रियल सफरिङहरूलाई बिर्स्यौँ र त्यो त्यो एउटा चाहिँ त्यो चिजमा चाहिँ हाम्रो लत बढ्दै गयो र त्यो फेसबुक नचलाउँदाखेरि साथीहरूले गरेको अपडेट मैले हेर्नु नपाउने हो कि मैले साथीहरूलाई चाहिँ ह्याप्पी बर्थडे विस गर्न नपाउने पो हो कि र साथीलाई नराम्रो मान्ने पो हो कि अथवा मैले हिजो राखेको फोटोमा कतिवटा लाइक आयो मेरो लाइकै कम पो हुने हो कि मैले साथीको लाइक गर्दिनँ भने अथवा चाहिँ हिजो साथीले यस्तो राखेको छु त्यो, त्यो त हेर्नै पर्यो भन्ने खालका यी खालका चिजहरूले हाम्रो धेरै समय अकुपाई गरिराखेको छ है त र यो चिजले एक किसिमको अडिक्सनै भन्नुपर्छ लज्छ र कति mm. मान्छेलाई चाहिँ अहिले मोबाइलहरू हातबाट छुट्दा अथवा फेसबुक आज एकदिन चलाउनु नलन चलाउनु नपाउँदाखेरि चाहिँ मलाई छटपट्टि हुन थालेको छटपट्टि mm. हुने आत्तिने हातहरू काप्ने डर लाग्ने निद्रा नपर्ने राती फेसबुक चलाउन पाइएन भने निन्द्रै नपर्ने त्यस्ता खालका बिरामीहरू पनि व्यक्तिहरू पनि हुनुहुन्छ त्यति कमनली यो चिजहरू अगाडि त आइसकेका छैन तर वर्ल्डले यो चिजलाई चाहिँ इलनेसको रूपमा कन्भर्ट गरिसकेका छ डायग्नोज गरिसकेका छ अब यो चिज यसरी लामो समयसम्म बढ्दै गयो भने यसले चाहिँ एउटा अप्सेसिभ सिम्टम्स जस्तै गरेर यसलाई चाहिँ के भन्छ एउटै चिज दुइटा अप्सेसन भनेको चाहिँ के हो भने मलाई थाहा छ यो चिज त्यति लामो समय गर्नु हुँदैन यो चिज गलत हो तर त्यो चाहँदा चाहँदै पनि आई कान्ट स्टप माइसेल्फ किनभने मैले त्यो नचलाउने बित्तिकै मेरो शरीरमा एङ्जाइटीको लक्षणहरू सुरु हुन थाल्छ त्यो कारणले गर्दाखेरि चाहिँ यसलाई चाहिँ कता कता अब मैले उहाँलाई एउटा कुरा उहाँ भइदिएको भए मैले के सोध्न चाहन्थेँ भने कतै उहाँको अप्सेसिभ सिम्टम्सहरू त छैन कुनै चिज दोहोऱ्याएर गर्ने बानी जस्तै गरेर हेर्नुहोस् म एउटा इक्जाम्पल दिन्छु रक्सी खाने मान्छे कति छन् तर सबैलाई लत लाग्छ र छैन कहीँ न कहीँ एक किसिमको अप्सेसन पर्सनालिटीको कारणले गर्दाखेरि पनि उहाँहरूलाई त्यो चिज दोहोऱ्याएर गर्नु मन लाग्ने त्यो एउटा स्वभाव हुन्छ हो त्यो स्वभाव छ उहाँको भने चाहिँ त्यो स्वभावले चाहिँ उहाँलाई त्यो गरिराख्न मन लाग्छ अनि बिकज अफ द्याट त्यो नगर्दा पनि समस्या गर्दा पनि समस्या भनेपछि उहाँको कतै अप्सेसिभ पर्सनालिटीको कारणले गर्दाखेरि उहाँलाई फेसबुक अडिक्सनतिर त लैरहेको छैन त्यस्तो छ भने त मेरो विचारमा उहाँले एटलिस्ट काउन्सलर थियौँ गएर यसको बारेमा साइकोथेरापी लिने काउन्सलिङ गर्ने र काउन्सलरको एडभाइज अनुसार इफ निडेड साइकेट्रिस्ट थिम् आउनु आउँदाखेरि उहाँलाई यो समस्याबाट निकाल्न सकिन्छ अब अनि मा मां हामी अन्तिम मनोजिज्ञासा लिन गइरहेका छौँ जुन अलिक भिन्न प्रकारको छ हजुर म मनोविज्ञानमा मास्टर्समा अध्ययनरत विद्यार्थी हुँ हामीले पढ्दा मनोवैज्ञानिक र मनोचिकित्सक मिलेर काम गर्छन् भनेर पढेका थियौँ मेरो जिज्ञासा चाहिँ नेपालमा क्लिनिकल साइकोलोजिस्ट अथवा काउन्सिलरसँग मिलेर मनोचिकित्सकहरू कतिको काम गर्छन् आपसी सहयोग कत्तिको हुन्छ तपाईँको विचारमा धन्यवाद धेरै राम्रो प्रश्न सोध्नुभयो आज नेपालमा हेर्नुपर्दाखेरि अहिले पनि एक किसिमको कतै साइकेट्रिस्ट र साइकोलोस्टको बिचमा कम्युनिकेसन ग्याप पो हो कि एउटा चाहिँ केही के हामीले प्रपर तरिकाले एज अ साइकेट्रिस्ट पनि हामीले प्रपर तरिकाले उहाँहरूलाई अप्रोच गर्न नसकेको अथवा उहाँहरूले उहाँहरूले हामीलाई अप्रोच गर्न नसकेको त्यो खालको अवस्था हो कि भन्ने खालको स्थिति छ तर मेरो ठाउँबाट मैले भन्नुपर्दाखेरि साइकेट्री साइकोलोजी सोसियल वर्कर र साइकेट्रिक नर्सिङ यो चारवटै चिजहरू चाहिँ मेन्टल हेल्थको अभिन्न पार्ट हो दिज अल यो सबै साथ रिक्वाय हुन्छ र एउटाको चिज अर्कोले गरिदिन सक्दैन है त यो चिज चाहिँ प्रष्ट रूपमा बुझ्नु पर्यो र हामीले सोसियल वर्कर साइकोलोजिस्ट साइकेट्रिक नर्सिङ नभइकन यो सिस्टम कुनै पनि काम गर्नै सक्दैनौँ है त र काठमाडौँमा अथवा नेपालमै पनि थुप्रै मेडिकल कलेजहरू छन् जहाँ चाहिँ साइकेट्रिस्ट र साइकोलोजिस्टहरू टिचिङ हस्टेलकै कुरा गरौँ पाटन मेन्टल हस्टेलको कुरा गरौँ अथवा ट्रान्कुलिटी हस्टेलको कुरा गरौँ अथवा चाहिँ पाटन हस्पिटलकै कुरा गरौँ थुप्रो हस्पिटल्सहरू प्राइभेट हस्पिटल्सदेखि लिएर थुप्रो हस्पिटल्सहरूमा चाहिँ डक्टरहरू साइकेट्रिस्टहरू र साइकोलोजिस्टहरू मिलेर काम गरेको छ यो कति मेडिकल कलेजहरूमा अझै पनि साइकोलोजिस्टहरू पुग्न सक्नु भएको छैन अब यसमा चाहिँ कस्तो चीज आउँछ भने जुन न, मेडिकल कलेज सञ्चालन गर्ने व्यक्तिहरू हुनुहुन्छ चा, उहाँहरूले चाहिँ के हेर्नुहुन्छ भने के बेस हेर्नुहुन्छ भने साइकोलोजिस्ट आइसकेपछि हामीलाई पेसेन्टलाई अथवा चाहिँ एज अ होल इन्कमको बेसमा किनभने त्यो एउटा मेडिकल कलेज भएको बेसमा त्यो सबै चिजहरू हेर्ने हुनाले चाहिँ उहाँहरूले राख्ने बेलामा यो एडमिनिस्ट्रेटिभ चिजबाट पनि अब कुनै मेडिकल कलेजमा चाहिँ साइकोलोस्ट राख्नुपर्छ भनेर साइकलिस्टले भन्दै गर्दा पनि कतिपल्ट चाहिँ इन्स्टिच्युट आफैले होइन हजुरहरू छँदै हुनुहुन्छ चलि नै राखेको छ नि भन्ने त्यस्तो खालका कुराहरू हुने कारणले गर्दाखेरि चाहिँ यो चिजको चेतना चाहिँ मेडिकल कलेजका डिरेक्टर्सहरू उहाँहरूलाई पनि यसको चेतना प्रभावकारी ढङ्गले हुने हो भने त उहाँहरू आफैले नै होइन साइकेट्रिस्ट मात्रै भएर कहाँ हुन्छ साइकोलोजिस्ट चाहिन्छ नि भनेर उहाँहरू आफैले नै डिमान्ड गर्ने एउटा वातावरण सिर्जना हुनुपर्छ र पक्कै पनि साइकेट्रिस्टहरूले पनि जहाँ चाहिँ साइकोलोस्टहरू राख्न सक्ने सम्भावनाहरू छ त्यो चिजहरूमा चाहिँ ठाउँहरूमा राखेर चाहिँ सँगसँगै जानुपर्छ मलाई लाग्छ र अहिले पछिल्लो समयमा आइसकेपछि साइकोलोजीको बारेमा अवेरनेस बढ्दै गएको छ र सबैजना मिलेर नै काम गर्नु छ कि जस्तो मैले मलाई लाग्दछ हजुर फेरि अब हामी यो कडा खालको मानसिक रोगतर्फ खाल लागौँ समाचारमा हामीले त्यस्ता व्यक्तिहरू जसलाई कडा मानसिक रोग लागेको छ चा, उहाँहरूलाई चाहिँ पशुलाई जस्तै खोरमा बाँधिर राखेको झन् मानसिक आघात हुने किसिमको अवेलना अवहेलना भएका जस्ता समस्याहरू धेरै नै सुन्न पाइन्छ हजुर यस्तो अवस्थालाई निमिट्यान्न पार्न के गर्नुपर्छ तपाईँको विचारमा सबभन्दा पहिलो कुरा त हामीले कम्युनिटी साइकोलोजी अथवा कम्युनिटी साइक हेल्थ मा गएर यसमा काम गर्नुपर्छ किनभने यसमा थुप्रो प्रभाव छ वर्षौँदेखि ज्वरो गाडेर राखेको जुन चाहिँ यो हाम्रो अलिकति फेथ हिलर्सहरूको जर चिजहरू छ अब उहाँहरूले गएर त्यतिकै जस्तै गरेर कुनै पनि गाउँमा तपाईँ गएर हेर्नुभयो भने त्यहाँको कुरा सुन्यो भनेको यिनीहरू त झाँक्री धामी झाँक्री अथवा चाहिँ त्यहाँको लिडर्सहरू हुन्छन् अ यदि केही गरी हामीले धामी झाँक्रीलाई लिडर्सहरूलाई अथवा त्यहाँको टिचरहरूलाई कम्युनिटीको प्रिन्सिपल्सहरूलाई यो कुराको अवेरनेस यदि गराइदिन सक्ने हो भने कि होइन है यो समस्या चाहिँ भगवानले भूतप्रेतले गरेको होइन त्यही भएर उहाँहरूको त कस्तो हुन्छ भने होइन यो त भूतप्रेत लागेको पिचास लागेको बाँधेरलाई सजाइदिनुपर्छ सजाइदिएपछि निको हुन्छ भन्दा भन्दै वर्षौँ बितिसक्छ म तिमी पनि काठमाडौँमै आउने एस्ता थुप्रो बिरामीहरू हुनुहुन्छ जो चाहिँ हैन अब हामी जाँदा पनि लाग्दा लाग्दै चार पाँच महिना गयो भन्ने काठमाडौँसम्म आइपुग्न सक्ने बिरामीहरूको त त्यो अवस्था छ भने यस्ता थुप्रो बिरामीहरू हुनुहोला जो बिरामीहरू काठमाडौँसम्म आइपुग्नै सक्नुहुन्न उहाँहरूको mm. लागि कसले काम गर्ने त भन्दाखेरि चाहिँ यो चिज यो मेन्टल को अवेरनेस यदि केही गरी हामीले त्यहाँ भएको एचएहरू हे अक्जिलरी हेल्थ वर्कर्सहरू त्यहाँ भएको कम्युनिटीमा भएको स्टाफ नर्सेसहरू त्यहाँ भएको कम्युनिटीको लिडर्सहरू पोलिटिसियन्सहरू अथवा चाहिँ फेथ हिलर्सहरू यो व्यक्तिहरूलाई राखेर हामीले यो समस्या चाहिँ यसरी लाग्छ र यसरी उपचार गरेपछि यो समस्या राम्रो है भनेर अवेरनेस गराइदिन सक्ने हो भने उहाँहरूले पक्कै पनि आइदर त अस्पतालसम्म लिएर आएर उपचार गराउनुहुन्थ्यो होला यसको समाधान त यही नै हो हामी कम्युनिटीमै पुग्नु साथी अब हामी कार्यक्रमको अन्तिममा छौँ आज जति पनि जिज्ञासा लिन पाएनौँ अर्को दुई हप्तापछिको अङ्कमा सम्बोधन गर्नेछौँ कुनै पनि जिज्ञासा छन् भने हामीलाई पठाउन चाहिँ नबिर्सिनु होला है साथी तपाईँ कुनै पनि मनोविज्ञान र मानसिक स्वास्थ्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने हामीलाई लेखि पठाउनुहोला हामी त्यसलाई समेट्न प्रयास गर्छौँ अब भने हामी कार्यक्रमको अन्तिम खण्ड साइक विज्ञान टिपमा प्रवेश गर्छौँ र हामी आशा राख्दछौँ हाम्रो साइक विज्ञान टिपले तपाईँलाई पक्कै पनि मद्दत गर्छ आजको टिप भनी हाम्रो अतिथि साइकयाटिस्ट डाक्टर प्रदीप पाण्डेले दिनुहुन्छ उहाँबाट साइक विज्ञान टिप सुनाउन त हस् धन्यवाद अब आज हामीले साइकोसिसको बारेमा कुरा गऱ्यौँ यही साइकोसिसको बारेमा कुरा गर्दै गर्दाखेरि सिजोफ्रिनी एक्विड साइकोसिस सब्सट्यान्स इन्ड्युसड साइकोसिसको कुरा गऱ्यौँ मैले अहिले जस जतिजनाले जो, पनि दर्शक श्रोताविन्दहरूले यो सुनिराख्नु भएको छ उहाँहरूलाई मैले के भन्न चाहेँ भने गार्जेनलाई स्पेसल्ली हाम्रो केटाकेटीहरू स्कुलमा जान्छन् पढ्छन् क्लासमा जान्छन् हामीले कतिको पढ्यो भनेर हामीले विचार गरिरहेका हुन्छौँ पर्सेन्टेज कति आयो भनेर ध्यान दिइरहेका हुन्छौँ यो सबै ध्यान दिँदै गर्दाखेरि हमारे आठक्लास भागिक स्पेश यंगटा भन टजर्स में भैया केटा वहाँ कतै उहाँहरूको सङ्गत कस्तो छ उहाँहरूले कतै चुरोटको सेवन त सुरु गर्नु भएको छैन कतै उहाँहरूले चुरोट सँगसँगै केही मिसाएर गाँझा त खान थाल्नु भएको छैन यो चिजहरूको विचार अहिलेदेखि नै हामीले गर्न सक्यौँ र सुरुमै स्मोकिङलाई नै हामीले प्रिवेंट गर्न सक्यौँ भने मलाई के लाग्छ भने स्मोकिङबाट क्यान्नाबिसमा जान्छ क्यान्नाबिसबाट चाहिँ ट्याब्लेटमा जान्छ र ट्याब्लेटबाट इन्जेक्सनमा जान्छ र एउटा यस्तो साइकल हो जहाँबाट उनीहरू कहिले पनि निस्कन सक्दैनन् त्यो कारणले गर्दाखेरि कमसेकम यो चिजलाई हामीले सुरुदेखि नै गएर यसको साथीहरूसँग गएर भेट्ने क को स्कुलमा गएर त्यो कस्तो खालको इन्भाइरोमेन्ट छ त्यो चिजहरू बुझ्ने र चुरोट खाने व्यक्तिहरू छ भाइहरूले साथीहरूसँग सङ्गत छ छोराछोरीहरूले चुरोट खाइरहेछन् भने यो चिजलाई अहिलेदेखि नै यसले त यहाँसम्म पुर्याउन सक्छ है हामीले छोराछोरीहरूलाई अहिले नै हामीले घरमा बसेर सचेतना जुन एकदमै जरुरी छ र यसको सचेतनाले गर्छ के भने पछिल्लो समयमा गएर साइकोसिस हुनबाट बिरामीहरूलाई बचाउँछ आजको टिपले तपाईँलाई मद्दत गर्छ भनेर आशा राख्दछु डाक्टर प्रदीपले आज हाम्रो कार्यक्रममा आएर यति धेरै मनोजिज्ञासाको सम्बोधन गर्नुभयो र हामीलाई सुनिरहनु भएको साथीलाई सायद विज्ञान टिप पनि दिनुभयो यसका लागि धेरै धेरै धन्यवाद धन्यवाद हजुरलाई पनि साथी हामी कार्यक्रमको अन्तिममा आएका छौँ हरेक साता तपाईँ हामीलाई उज्यालो नाइन्टी नेटवर्कमा सुन्न सक्नुहुनेछ बेलुकी पाँच पन्ध्रदेखि छ बजीसम्म हामी मानसिक स्वास्थ्य र मनोविज्ञान सम्बन्धी जानकारी तपाईँलाई पस्किन्छौँ हामी सँगै रहनुहोला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 हामीलाई फेसबुकमा साइक विज्ञान नेटवर्क नेपाल पेजमा लाइक गर्न र ट्विटरमा एट द रेट साइक विज्ञानमा फलो गर्न पनि सक्नुहुन्छ आजको कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद हाम्रो अतिथि साइकेटिस्ट डाक्टर प्रदीप पाण्डेलाई आफ्नो अमूल्य समय र विचारको लागि विशेष धन्यवाद साथै प्राविधिक रूपमा सहयोग गर्ने सन्दीप सुन्दसलाई धन्यवाद अर्को शनिबार मनोविज्ञान र मानसिक स्वास्थ्य सम्बन्धी रोचक सामग्री ल्याउने आजलाई म सुजन श्रेष्ठ र साथी कृपा सिक्देललाई आजको कार्यक्रमबाट बिदा लिन्छौँ नमस्कार